बहतर दुई सय सतासी पुरानों स्वयंभू पाठिपाल नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले चुनावी प्रक्रिया जारी रहेको छ चुनावी प्रक्रिया बाट नयाँ नेतृत्व चयन गर्नेछ महाधिवेशनले आगामी तिन वर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ नयाँ नेतृत्वको लागि अध्यक्ष पदको लागि पाँचजनाको उम्मेदवारी नाम चर्चामा आएको छ र महाधिवेशन स्थल सौराहामा यति बेला चुनावी प्रक्रिया कसरी अगाडि बढिराखेको छ यो विषयमा जानकारी दिनका लागि सहयोगी पत्रकार राजु चौधरी हाम्रो सम्पर्कमा हुन्छ राजुजी अहिले चुनावी प्रक्रिया कसरी अगाडि बढेको छ अहिले चुनावी प्रक्रिया सुरु भए लगतै अहिले नामाली दर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ अहिले जानकारीमा त्यहाँ भयन्तर अहिले अध्यक्षमा पाँचजनाले उम्मेद्वार दिएका छन् र त्यो अनुसार नै अहिले प्रक्रिया अगाडि बढिरहेको छ र माछ तिन र पनि उम्मेद्वार दर्ता प्रक्रियामा उनीहरू सामेल भइरहेका छन् र अब नाम दर्ता प्रक्रिया पहिलो चरणको सकिसकेपछि र फेरि त्यसपछि नाम आफ्नो दिएको उनीहरूले उम्मेदवार दिएको दर्ता नाम आफ्नो फिर्ता लिन सक्ने पनि समय छुट्याएको छ र उनीहरूले आफ्नो दाबी राखेपछि र आफ्नो या उनीहरूले <laughs> आफ्नो मतदाता जो जस्तै उनीहरूले आफ्नो त्यहाँ उम्मेदवार दर्ता छन् त्यो उम्मेद्वार उम्मेद्वारले फिर्ता लिन पनि सक्छन् र त्यो नाम दर्ता गराएपछि नै र फेरि निर्वाचन मण्डलले समय चोक्नेछ अलिकति घन्टाको समय चोक्नेछन् र उनीहरूले फेरि नाम फिर्ता लिन सक्नेछन् मतदान तपाईँले के बुझ्नु भएको छ जुन उम्मेदवारी पाँचजनाको नाम चर्चामा छ र फिर्ता लिने सम्भावना कुनै उम्मेद्वारले फिर्ता लिने सम्भावना यहाँले त्यहाँको माहौलबाट बुझ्नु भएको छ भएको छैन अहिलेसम्म कुनै पनि अध्यक्षको उम्मेद्वारले फिर्ता लिने सम्भावना देखिएको छैन तथापि अब कुनै त्यस्तो वातावरण बिचमा बनिहालेको खण्डमा फिर्ता लिन सक सक्छन् र त्यो शक, अहिले सम्भावना भने निकै कम छ तर तीमध्ये दुईजनाको भने निकै कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ तीमध्ये नगेन्द्र कुमार र सत्य राई बिच कडा प्रतिस्पर्धा कुनै सङ्केत बिच कडा प्रतिस्पर्धा देखिने सङ्केत देखिएको र त्यस कारणले गर्दाखेरि अब अरूले फिर्ता लिने ती पुर्णा पुर्णा पुर्णा पुर्णा पुर्णा थे थे। जुन अब यहाँले हामीलाई अगाडि पनि जानकारी गराउनु भएको थियो विभिन्न पार्टीका नेताहरू सौरामा सन् वर्षमान पुन लगायतका नेताहरू भनेर भन्नुभएको थियो उहाँहरूको त्यो सहमतिको प्रयास असफल भयो अब के बुझ्ने जुन त्यो सहमति गर्ने प्रयास भएको थियो त्यसबाट सहमति जुत्न सकिन के भन्छन् त्यहाँका सहभागी पनि र अन्त प्रयास भएको छ र सबैले आफ्नो पक्षबाट आफ्ना व्यक्तिगत प्रयास गरिरहेका छन् र महाधिवेशन सुरु भए तपाईँ त नै एक्रेस नेकपा माओवादीका नेता वर्तमान हुन् त्यस्तै एमालेका नेकपा काङ्ग्रेस नेपाली काङ्ग्रेसका त्रबहादुर गुरुङ समाजवादीका केन्द्रीय सदस्यहरू अहिले चौरामा नै रहेका छन् र उनीहरूले प्रत्यक्ष रूपमा भएको त्यहाँ चुनावी मागौलमा उनीहरू सामेल भइरहेको एक छ र उनीहरूको इसारामा नै उनीहरूको एउटा अगाडि बढिरहेको छ र त्यसकारले उनीहरू नै सहमति बनाउन अलिकति विपद भएको हो र आफ्नो तर्फबाट उनीहरू जिताउने प्रयास गरिरहेका छन् र र हामीले बुझेका अनुसार रूपले बताए अनुसार काङ्ग्रेस माओवादी र स्थित नेकपा माओवादी भने मिलेर जाने र काङ्ग्रेस एमाले भूमिका मिलेर जाने पनि आइरहेको छ आइरहेको छ त्यही अनुसार उनीहरूले मान्छेलाई अपक्ष रूपमा भूमिका खेल्दैछ त्यही भएर अब यसअघि जुन जिल्ला समन्वय परिषदका ती पर्यवेक्षकहरूले मागहरू राखेका थिए ती मागहरू सम्बोधन गर्नका लागि कार्यदल गठन गरिएको छ भनेको छ अब कहिलेसम्म त्यो कार्यदलले ती पर्यवेक्षकहरूको माग सम्बोधन गर्ला त्यो छलफलको विषय यस सम्बन्धी जानकारी दिनुहोस् षदलाई सङ्घीय परिषदलाई पेश गर्नेछ र महिनाभित्रमा किसान संशोधन गर्नका लागि नै एउटा गराउनेछ र विशेष अधिवेशनबाट उनीहरूको साथ पुरा गराउने तरिकाले किसान संशोधन गराउनेद्वारा गर्नेछ र राजु जी पत्रकार राजू चौधरी महाधिवेशन स्थल सौराहट जनजातीय महासंघ को आठौ महादिवेशन चलिखे महादिवेशन में सत्रमा सत्र यति बेला निर्वाचन प्रक्रिया अगाडि बढिराखेको छ र यति बेला निर्वाचनमा जुन पदाधिकारी चयनको लागि नावली दर्ता कार्यक्रम का भइराखेको छ अध्यक्षको लागि पाँचजनाले उम्मेदवारी दर्ता गरेको भन्ने भर्खर मात्र हामीले जानकारी पाएका विशेष गरी अध्यक्षको लागि नगेन्द्र कुमार र चन्द्र विक्रम राई बिच भने कडा प्रतिस्पर्धा देखिने देखिएको छ र पाँचजनाको नाम चर्चामा छ तैपनि दुईजना भने प्रतिस्पर्धा हुने कडा प्रतिस्पर्धा हुने हामीले जानकारी पाएका छौँ र महाधिवेशनले अध्यक्ष महासचिव र कोषाध्यक्षमा एक एकजना चयन गर्नेछ त्यस्तै उपाध्यक्षमा र सचिवमा भने पाँच जना चयन हुनेछन् निर्वाचन परियोजनका लागि अधिवक्ता कुनसाङ योजङको सम जगतमा पाँच निर्वाचन मण्डल चयन गरिएको थियो र यसअघि जिल्ला समन्वय परिषदका तर्फबाट महाधिवेशनमा सहभागी पर्यवेक्षकले मताधिकारका लागि विधान संशोधनको माग दुई पटकसम्म गर्दै रोस्टम घेराउ गरि बाजी गरेपछि चुनावी प्रक्रिया अवरुद्ध बनेको थियो सो अवसरमा आहत हालहालको समेत अवस्था सिर्जना भएको थियो मताधिकारका लागि जुन संशोधन गर्नको लागि नौ कार्यदल पनि गठन गरिएको भनिएको जानकारी प्राप्त भएको छ र सो कार्यदलले छ महिनाभित्र ती पर्यवेक्षकले उठाएको माग विधान संशोधन गर्नुपर्ने मागलाई बहसको विषयमा छलफल गरेर अगाडि बढ्ने जानकारी हामीले पाएका छौँ नानगढ नगरवनमा आज काटेको अवस्थामा सालको गोलिया प्रहरले फेला छ तस्करहरूले ओसार लागि तयारी अवस्थामा राखेको काठ ओडा प्रहरले गस्ती टोलीले फेला हो एक सय पचास क्यु बढी सालको गोलिया फेला परेको ओडा प्रमुख प्रहरी निरीक्षक मदनजित मोहराले जानकारी दिनुभयो चेपाङ एकता समाज पदमपुरको आयोजनामा एक दिने चेपाङ सशक्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज पदमपुरमा सम्पन्न भएको छ सूर्यबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ पदमपुरका अध्यक्ष अर्जुन चौधरी प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा जितबहादुर चेपाङ दिनेश चेपाङ सरिता चौधरी मन्जु चौधरी जमुना चेपाङ लगायतले बोल्नु भएको थियो कार्यक्रम आदिवासी जनजाति महासङ्घ पदमपुरको सहयोगमा भएको थियो कालीखोला देवराली सामुदायिक वन उपभोक्ता समूह दाखानी नौ बालुमाराको प्रथम वार्षिक साधारण सभा आज सम्पन्न भएको छ जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत रामचन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वनका सचिव विष्णुमाया गोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल चितवनका सदस्य राजेन्द्र ढुङ्गाना रानी सामुदायिक वनका सचिव रामप्रसाद गुरुङ दाखानी युवा क्लबका अध्यक्ष खड्ग थापा मगर गायतले बोल्नु भएको थियो कार्यक्रम वनका अध्यक्ष बमबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो अबपाल अर्पण जनापण जनावाजमा हाम्रो प्रश्न छ बिना भिसा नेपाल प्रवेश गर्ने भारतीयहरूलाई रोक लगाउन सरकारसँग नेपाल मुक्ति मोर्चाले गरेको मागप्रति तपाईँ के भन्नुहुन्छ ए राष्ट्रियता राष्ट्रिय स्वाधीनता जोगाउने प्रयासवी विवाद निम्त्याउने काम र सी उत्साहट बोली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 नारायणगढ़ सड़क खंड खुला नारायण मुगलिन मुगलिन का पालो सामुदायिक आवास को कई वर्षअघिसम अक्षय तृतीया को दिन गांव ठावे सबई घर बाल्टी भरी खुदो पानी को शरबत बनते तिर्खा लाग्ने बित्तिकै घरमा सबै सदस्यले त्यही शर्बत पिउँथे अरु दिन यसरी शर्बत पिउन नपाइने भएकाले अक्षय तृतीयको छुट्टै महत्व पनि हुन्थ्यो सर्बतसँगै जौको सातु पनि खान पाइन्थ्यो सर्बत र दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यताका कारण बटुवालाई तिर्खा मेटाउने होडबाजी समेत हुन्थ्यो तर पछिल्ला वर्षमा अक्षय तृतीयमा पहिले जस्तो चहलफल देखिन छाडेका छन् किन यस्तो अवस्था आयो भनी आज सहकर्मी सुजिता अमालले सर्वसाधारणलाई सोध्नु भएको छ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ता को सामुदायिक आवाज मान्छेले त्यहाँ चाड बार भनेको के हो र भनेर मान्नै छोड्यो पहिले कस्तो धर्म कर्म गर्थ्यो पिपलको बोर्डमा लगेर सक्खर पानी सर्ब बनाएर बाँडेर सातु बाँड्थ्यो सबैलाई मैले त कति गरे त्यो बिबलको बोर्डमा लगेर घैँटो राखेर पानी राखेर ल ख सबैले भनेर सिद्धि फेरि पुऱ्याउनु लाने थप्दिने सबैलाई साँचो बार्ने अहिले त यो थिटी बिटी छैन खोइ कसैले गरे देखाएको कसैले खुवाएको देखाएछ आहा छैन अब यो त्यहाँ पहिले पहिलेको थिटी नै छैन अहिले यो अक्ष तृतीय पर्व चाहिँ हिन्दूहरूले मनाउने पर्व हो है जहाँसम्म मलाई शिव पार्वतीको विवाह भएको दिन हो कि भन्ने लागेको छ अझ म चाहिँ किन हुन सकिनँ र हाम्रो आमाहरूले जाने अक्षय तृतीयको दिन बिहान नुहाँदै गरेर जौको सातु बनाएर उदोको जाने शर्बत बनाएर चौतारामा गएर धेरै दिदी बहिनीहरू भएर पूजा गरेर अनि बाँध्नुहुन्थ्यो जौको सातु होइन दिनभरि गाउँमा आउनेहरूलाई पनि बाँध्ने हार्ने खुवाउने गर्नुहुन्थ्यो अनि कन्याहरूलाई टेकाडाला गरेर दान दक्षिणा चौतारामा त्यो दिनमा चाहिँ दिनभरि बसेर बरपिबलको फेदमुनि बसेर चाहिँ शर्बत बाँध्ने कार्यक्रम हुन्थ्यो अहिले आइसकेपछि चाहिँ त्यो परिवर्तन भएर गाँव घर तीर रुढ़ाबुढ़ी ठाव समुदाय में इसी फेर जौको सातु र को चाहिँ सरगत बाँध्ने गरिएको छ भने बजारी भेगमा चाहिँ त्यो कमै मात्रामा पाइन्छ असितृतको दिन पहिला पहिला चौधारोमा जाउँको साथु सक्खर पानी राखेर मान्छेहरूले दिनभरि खुवाउँथे यसो गरेमा धर्म हुन्छ आफूलाई पुण्यै मिल्छ भनेर दिनभरि खटेर नै खुवाउँथ्यो तर अहिले कुनै चौधारो बाटोमा पनि यस्तो भेटिन्न अब समयले नभ्याएर हो फुर्सद नभएर हो अहिलेका बालबच्चाहरूलाई अस्ति भनेको के हो पनि थाहा छैन त्यो यति फरक हामीले अहिले भेटाइरहेका छौँ दिन वैशाख महिना भरि पहिला मनाउने चन थियो तर आज हिज चलनमा चाहिँ आज एक दिन मात्रै मनाउने चलन छ पहिला पहिलाका मान्छेहरूले चौतारोमा बाटोहरूमा पैदल हिँड्ने मान्छेहरूलाई त्यस्तो पानीहरू खान दियो भने सा चौको साधु खान दियो भने धर्म मिल्छ भनेर बाटो बाटोमा मान्छेहरूलाई रोकेर भए पनि खुवाउने चलन थियो अहिले त्यस्तो चलन हामीले धेरै कम मात्रामा मात्रै पाउँछौँ सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छपन्न पाँच त्रिसठी दुई सय फ्याक्स नम्बर शून्य छप्पन्न पाँच इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो डट कम अवस्था अर्पणसँग इन्टरनेट अनलाइनमा डब्ल्युडब्ल www.radio.com बाट पनी सुन सार्वरे केश साथ सुनी रान भायको सांच साड़े चाव बजिक और पनी स्थाने समाचार सक्यो धुरुबराज बिदाभाई नमस्कार कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना, जना समूहको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक कार्यक्रम जाना पड़ने दाम दुखी रह नो तो बोलने भैया ना इसको समाधान छे कसु होइन जब राति तब बुढी ताती बनिन्छ उद्घोटनको बेला जात दुखिया रहेछ अब आफूले जानेको कुरो बनि तपाईँ तत्कालको तत्काल ओम साइरम डेन्टल एन्ड रिसर्च सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ नेपाल मेडिकल हजार द्वारा मान्यता प्राप्त पूर्वी चितवन के एक दंत सेवाईल एंड रिसर्च सेंटर प्रावाक रूप में दंतरी दाँत सफा करने तथा टल्काउने दाँत में सीमेंट भरने दाँत निकालने दुखे दाँत निकाल न भरने घी जरीदे भरने नया दात